तपाई ज म कार्यक्रम जस्ट फॉर इंजोय जस्ट फॉर इंजोय हर एक, पन एक मेगा दिन बिहान एगार बजे खबर पशी सुननाभूल अं सुो अर्पण एक सौ चार थोप् पांच मेगाहर्ज रो कार्यक्रम जस्ट फर इंजोय के हाई आज टि क्यो भने आज पनि तपाईँसँग एकदमै रमाइलो रमाइलो कुराकानी गर्नको लागि हामी आके, के देख्दैछु के देखोमा होइन खाना पनि चम्मचले खानु पर्छ होला है त्यसो भए त <laughs> ना ना ना। के ना। ना बाल सा बाल तपाईसँग गफ्याप गर्नको लागि खुलासपन्न पाँच त्रिसठी राम्रोसँग पानी परिरहेछ काममा चिसो अलिक चिसो मौसममा न्यानो आफ्नो साथीहरूलाई पनि सम्झाउन सक्नुहुनेछ कसुर लाग्छ कुरा सुन तपाईँ सम्पूर्णको लागि यो सङ्ग राखेका छु मन्जुरीबाट राखेको थियो तपाईँको लागि एकदमै लभली सङ्ग होइन है सो तपाईँ सुन्नु भएको छ कन्ची केमा फोन गर्नुपर्छ अरे नम्बर राज स्वागत गरमस्कार भन्नुभयो मा सहर सगु नविना सर नविना स्वर है हजुर एकदम नोबिन अनि नवीन जी हजुर भन्नु आराम हुनुहुन्छ एकदम आराम एकदम आराम एकदम अनि नवीन खबर भन्नु हाम्रो त एकदम ठीक छ नि हामी पनि एकदम आराम छ एकदम ठीक लाग छ पक्कै अब इस्टरेसन आइपुग्नु हुन्छ नि होइन छैन होला एस्तै हाँसी हाँसी कुरा गर्नु हुन्छ होला एकदम कुरा बुझ्ने मान्छे के तपाई दाइ हजुर सारेग <laughs> कुरो बुझ्नी मान्छे यो त कुरो बुन्नु पर्यो नि त अब 21 सेन्चुरीको यङ गाइज भएपछि त्यही त त्यही त कुरो बुझ्नु पर्छ हैन हजुर हजुर हो कि अनि खान पिन भो खान पिन भो हजुर भखरै पानी परिरहा छ केसो भने है के पानी परिरहा छ बेजोग भइरा छ यहाँ बिजोग छ है देखि पानी पर्या परेन कतै जान पाइया छ है कस्तो अलिकति डिस्टर्ब गरिरा छ कामलाई चाहिँ है आ खाना खान जान्दा नि भिजे भिजे गए आउँदा नि भिजे भिजे आ है अब फेरि खान खान जान् भने नि जिन्दगी है जय तेरी तेरी के जिंदगी जिंदगी पानी ब्यान देखि परे परे छ अब यो कहिले गामे गाम एकदम कहिले पानी पानी है, है गाम पानी गाम पानी सेलको बिद विवाह कुकुरजन्ती मेउ मेउ के भन्दै <laughs> है गाम पानी गाम पानी सेलको दिए कुकुरजन्ती बिरालाल भन बिरालाल पगा सबैले खान भन्दै छन् तान्छिनो हो के हो र आज अनि पहिला बेला है आज सानसान हुँदा के के हुन्छ भनौं न अनि नवीन जी हजुर भन्नु अरु नयाँ आउनु के छ सौरज कक्ष तिरेको खबर सौरज कक्ष तिरेको खबर खासै नयाँ नहोला द केही पनि छैन जस्तो लाहा है अहा अ के हुनु तै पर पानी पर्यो छ तै यो खास नयाँ छैन के आज के गर्ने त प्रोग्राममा हाम्रो नवीन जीले अ के चाहिँ गर्नु भने न हो के पानीमा रोझ्न कतिको मन पर्छ अथवा तयारी मान्छ हो त्यही हो पानीमा रोझ्न कतिको मन पर्छ पानीमा रुजेर रुन ठिक ठिकै मन पर्छ भन्नुहुन्छ ठिक मन पर्ने मन परे पनि नपरे पनि भिज्नु पर्छ है है. न जस्तै अब काठमाडौँ जानु पर्यो पोखरातिर जानु पर्यो भने मजाले बाटो बाटोमा चिया चिया खाँदै गर्छु साथीहरू त्यही त है तातो चिया तातो छ पिरो चटपट आहा ओके नवीन हजुर गीत गाइदिनुहोस् ल अनि जुन गाई हुन्छ नि एज योर चोइस नेपाली गाई दिउँ कि स्पेनिश गाई दिउँ कि नेपाली सुनिन्छ हामी हामी अरु चाहिँ सुन्दैनौ नेपाली सुन्छौ <laughs> नेपाली सुन्छे कुन चाहिँ फिलिङको गीत गाउने कि कुन चाहिँ एल्बमको गाउने कि कुन चाहिँ गायककारको गाउने फेरी अर्को समस्या जे गाई पनि हुन्छ लोक गाउने कि पप गाउने कि र्याप गाउने कि ओहो फेरी तपाईले भनेको जस्तो गर्नु न तपाई सुझ गर्नु अथवा फलाङ गीत गाई दे भन्नु आवाज आउँछ भने गाई दिउँला हैन आउँदिन भन्दिनु भयो भने के गर्ने आउँदिन त म भन्दै भन्दिन भन्नु न है अ एकदम जस्तो दाना छ त्यस्तै गाउँछु अ कि लगाइदिनुस् जुन त्यति चाहिँ गाउँछु अ कि तपाईले बढी मात्र म मा जुन गीत गाउनुहुन्छ त यही दिनुस् ल अ बढी मात्र म खास भने त्यस्तो गीत गाउँदैन जुन तपाईलाई मन पर्ने एउटा गीत प्रोग्राम को लागि रमाइलो को लागि गाउने गीत भनेको सबै गुरु हो हैन अब मलाई अहिले पट्टै गीतै भनेर मुखमा पट्टै गीतै उता आइपुगे छैन त्यस्तो मन पर्ने गीत होला नि कुनै यसले हाम्रो रवि जी ला हो यो गीत कस्तो राम्रो है भन्ने छ होला पक्कै कुनै त त्यस्तो लीला जी कुनै त्यस्तो गीत छ र मन पर्ने अब छैन भन्दै हुन्छ है ओके कुन चाहिँ ग म कुन चाहिँ ग सारो अफ खेलो भयो हैन एउटा गाई दिनुस हजुर एउटा कुनै सुज गर्दिनु र त्यसो एउटा गीत गाई दिनुस हैन हेरेर लाउ म यहाँ लाउनेले ढुकको फेरेर त्यो दोरी गीत है एकदमै पुरानो लोक गीत पुरानो त्यत्रो विधि त अलि आउँदैन है बरु मलाई त्यो गीत आउँछ ससुरालीमा ए ससुराली गइरहन्थे दिनका दिन साली माग्दा सासुले लखेटिन ससुरालीमा ख्यालख्यालमै दियो कान्छी सालीमा ओके अब सम्झाउनुहोस् सम्झिनु पर्दाखेरि आज मेरो भतिज रवि लिलाजी हुनु सम्पूर्ण चौराचोकी रविन आचार नवीन दिन, दिन साली साली खलामा छौँ अर्को साथी लाइनमा हुनुहुन्छ है सो हेलो नमस्ते हेलो दादा दिदी नमस्ते के छ सबै ठीकै छ आराम हुनुहुन्छ हजुर आरामै अनि अब सबै कुरा बोलिराखदाखेरि नाम के हो भनेर सोध भने रिसाइ आल्नु हुन्छ के जस्तो पनि डर लाग्छ के फेरि हैन रिस हुने मान्छेहरु रिस선 तर रिस नहुने मान्छे अहिले पनि विचार गरम है एकचोटी विचार गरम है सम्म आमाटुको बोल्दै हुनुहुन्छ एक पटक केस गर्न न परीक्षा दिजिल्ले त चिन्नु पर्छ म तपाईको नाम भन्दिनु सरै राजाले सोध्नुभएको छैन कि होइन राधाजी खान भो भइसक्यो भयो मेरो चाहिँ अलिकति के यताउति गर्दा गर्दा समय गएको थाँदैन कि है भात खानै बिर्सिएछ अनि रोज्न कतिको म एकदम साँच्ची हो त्यसो त कहाँ हुने होइन साँच्चै के होइन ओके आज आज के सुनाउनुहुन्छ एउटा गीत गाउनु पर्छ होइन राधा चाहिँ केही okay, छैन है फेरि अलिकति सोच्नुहोस् अनि धेरै चाहिँ अनुभव होइन कल्पनामा चाहिँ नचु भयो फेरि सकिन्छ है अब हामी गीत सुन्नु बेला भएको छ हैत्र कलयुद्ध भएको छ साइन ब्रेक ब्रेक बढ्यो लागिले chanchali chanchali every time i look into your eyes my heart becomes alight every time i look into your eyes my heart becomes alight tell, tell me shrayi that i love you baby yeah yeah it's, it's love, the love, love, love, the love the love at first sight love the love at first sight पहला पर छाई सपना गोलहर म तपाई पटक पटक SLC पास हुनबाट वञ्चित हुनु भएको छ अर्थात विभिन्न भी कारणले गर्दा आफ्नो पढाइ रोक्नु भएको छ यदि छ भने हामी तपाईँलाई सजिलैसित म्याथ साइन्स टेस्ट नदिकन पाँचवटा बोर्डबाट इक्जाम दिइ ढुक्क हुनुहोस् टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाले सोझै एसएलसी दिन पाउने कक्षा एघार नपढी सिधै बाह्रको मात्र परीक्षा दिन पाइने साथै इङ्लिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्गवेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छालिस एक चौरातर अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन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 फोन, त्यो पनि सोध्ने कुरा हो र त्यसो भए न त नै दिदीको बिहे नै मम्मीलाई त्यसो भए पल्सर बाइक, बाइक मा घुम्न जाउ न त एकै छिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक वाउ, लै हाल्छु नि हजुर हमारा सेवाहर पल्सर दुसी का पल्सर बाइकप राम विश्वक सर्वाधिक बिक्री एक सौ पच्चीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सौ सी का प्लाटिना बाइक का साथ ही जिने स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विसुक्न हो संपर्क बजाज कंपनी को आधिकारिक विक्रेता आशीर्वादी चार मगरी चौक प्रसाद छप्पन पांच तिरासी मोबाइल अंठानबे चार इका छोरा को बिहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तरडियो कैमेरा को जिम्मा कसलाई एंड सेंटर हजू हामीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा, में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बना पेमा हमीकहां संपर्क राख्होस् फोटो सेन्टर 24 चो चोक सम्पर्कल अन अबे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी घर तथा को सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम हो हमी कहार सजावट का सामग्री कारपेट पर्दा पर्दा को डंडी डोरमैट मेट्रिक कुशन कुशन कवर सोफा को कवर बेड कभर, फोम पाइन का साथ कारपेट फिटिंग तथा पर्दा सिलाउने व्यवस्था छ संपर्क आशिया होम डेकोर रतनगर दुई टाड़ी उद्योग वाणिज्य संकित अगाड़ी दियालो भेट संगे फोन शून्ना छपन्न पांच तिरासी सात सौ तीस मोबाइल अंठानब्बे चार एकवन छस चार सय उन्तीस अंठानब्बे चार तिरपन्न बयालीस आठ सतहत्तर शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक बैंक तथा कोर्टिकलिंग पर्दाइ आसिया होम डेकोर सपना पूरा कर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 ओहो, हो मैं तो मेरे सारे धोका दियो, फिर कई काम बिग्रेर हैरान। करोजो बिग्र होना इसका विश्वासिलोरपर्द बनाने लिंसौ रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी हजूर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग ड एचपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्सर पाने का साथ मर्मत को सदैव हमीर समझन होप जानकारी का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा चोक मोबाइल नंबर अंठानब्बे पांच रूपक नेपाल का का ए कान्छा कता हिँडिस हातमा कलम र काविक कम्प्युटर कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक ढङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 वेल यस कमर्सियल ब्रेकपछि तपाईँलाई स्वागत छ तपाईँ सुन्नु भएको छु तपाईँको प्यारो रेडियो स्टेसन अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहरूसँगै रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छु हो हामी लागिरहेछौँ र आज तपाईँ फोन सम्पर्कमा आइसके पछाडि एउटा मिठो गीत गाउनु होला हामीले एकदम र यति बेला प्रियामा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार दिदी बाबाको भन्छु बाबाको भन्नु भो लमजुङ देशिसारबाट सुप्रिया लमजुङ बाचा है हजुर सुप्रिया सुप्रिया हजुर सुप्रिया है के नि बुझाय नन्द सुप्रिया हजुर आ सुप्रिया अलि तरको बोलदिनु है अनि के एसम दाइके बोलिने कति सानो छ के है के छ के त्यही हो अहिले त मेरो बोली पनि सुन्नु भयो हैन आ अल्कोहल गा सुनिमा मसिनो आइराखेछ के मेरो मोबाइल बिग्रिएको हो कि यस्तो आइराख्या किन होला है अलिकति आवाज सानो सुनेको है हो र हैन होला हो हजुर हैन होला अनि अरु के छ दादिन् गिरको नै अनोल खबर हजुर दादिन् गिरको नै अनोल खबर केसा हेलो लमजुङ लमजुङ बाट है Okay, मेहेन्दी मेहन्दी चुरा लगाउने मेहन्दी लगाउनेहरू देख्छु चुरा लगाउनेहरू देख्छु चुरा लगाएको पनि कुरा लगाउनेहरू देख्छु चुरा लगाएको पनि कुरा लगाउनेहरू देख्छु चुरा दिने र लिनेलाई जब म नजिक बाटे निहाल्छु दिने र लिनेलाई जब म नजिकबाट निहाल्छु मनमा बसी मनै मनैभित्र छुरा लाउनेहरू पनि देख्छु मेहन्दी लाउनेहरू देख्छु छुरा लाउनेहरू देख्छु छुरा लगाएको पनि कुरा लाउनेहरूलाई लेख्नु भएको छ तपाईँ सुन्नु भएको छ राजेश गर्दैछ हेलो को पनि त है होइन के भन्नुभयो रुचि तयारी होइन नि त्यस्तो चाहिँ होइन है तिमीले पनि अति नभन है अनि खानु भयो कि भएको छैन धेरै सपोर्ट गर्ने होइन है अनि अरू कस्तो चलिरहेछ जिन्दगी सुनाउनुहोस् न राम्रो पनि नराम्रो पानी परिरहेछ जब पानीमा रोज्दा कस्तो हुन्छ तपाईँलाई पानीमा रोज्नु कतिको मन पर्छ Mm, मन है। okay, same to you. <laughs> बड़ी टन्नरो रोज्नुपर्छ जब औषधि खान्छ भने होइन आगे। आगे ए रेडियो आउस आउस बर के भएन हैन आज चाहिँ जसरी पनि एउटा गीत गाउनै पर्छ नत्र भने हामी छैन गाउनै पर्छ गीत नगाइकन जान पाइँदैन त नगाउँछौ त ल आउस सिनियर हामी राम्रोसँग गीतै हामी कसरी राम्रो मान्ने सुनिराछम नि गाउनुस् न हुन्छ ल कुन चाहिँ गाउँने जङ्गा नि हुन्छ जङ्गा चाहिँ पनि हुन्छ हुन्छ ल म कसरी गीत गाउँदै नछिरेन फेरि गाउने ना फ्याट फ्याक्ट आइहाल्दैन के मै हाउनु <laughs> राखी आफूलाई माया गर्छु यति मात्रै माया गर्नु मलाई त थाहा नै थिएन को हो त्यसो हैन गीत मात्र गाको हैन जे किस्तो भन्छ के है हैन <laughs> कि मलाई त मन के मन के भाव बोल दिन भए सक्यो भनिर थिए है हैन हैन गीत मात्र हो यो हुन नि सक्छ के था है अब नाइ नाइ होइन होइन त्यस्तो शङ्कै गर्नु पर्दैन शङ्का गरेँ भने नि तपाई गर्ने भने तपाईको शङ्का सही हुन्छ अ तपाई राम्रो हुन्छ नि साबित पनि हुन सक्छ के है तपाई राम्रो हुन्छ है रुचि ओके हामी जोकिङ है जस्ट जोकिङ अनि ओके अब लास्टमा डेडिकेसन जान्दिन भन्दा भन्दा गीत गाउनु राज त महित भएर ढल्नु भएको है आँखाबाट आँसु पनि आयो होला है राज मागेको कुरा गर्दा चाहिँ फेरि राई एकदमै डुब्ने गर्नुहुन्छ सुनि so, भनि तिमी पनि برا सुनिराथ्यौ बबरडा मिठो गीत गाउनु भाल त्यो एकदम सुनिराखे जान्दिन भनेको मान्छेले गीत गाउँदाखेरि सुन्दैखेरि अनि गीत गाएको मान्छेले जान्दिन भनेको मान्छेले जब गीत गाउँछन् सुन्दैखेरि कस्तो फिलिङ्स हुन्छ भनेर म आत्त सुने है ए त्यस्तो है अनि ल ठिक छ अर्को साथी पनि आइ सक्नु भएको छ फेरी मिठो गीत सुनाउनेछ वहाले पनि अगे हेलो को भन्ने हेलो नमस्कार नमस्कार नमस्कार शुभनाम यो हाम्रो कार्को गे सुत्रिया सुप्रिया ए हे अनि के भयो सुप्रिया जी अघि त फोन लाइनमा कति धेरै डिस्टर्ब आइराथ्यो है अ कस्तो डिस्टर्ब आइराखे के के नबुझेको नि सुप्रिया एउटा कुरा भनौं हजुर भन्नु त्यो अखिलतिरको सु हटाएर प्रिया मात्र राखदिऊ है नाम हजुर अ अखिलतिरको सु हटाइदिऊ अनि प्रिया नाम प्रिया मात्र बनाउँ हुन्छ ए हुन्छ हुन्छ हुन्छ त किन हुँदैन हुँदैन किन हुन्छ लमजुङबाट है तमै सुप्रिया हजुरलाई लमजुङबाट सोली सुप्रिया गाल खबर अरु के छ त ए म त दान्दरोदै हो दान्दरोदै हो अनि हामीलाई न बोलाउने अनि कसिसकिए अब के बोलाइराखि आगम बोलाम ला है त ए हैन हैन काट्न बोलाउँला भन्नुस् न सुन न काज जा लाग्छ नि कुदरत लायकको प्रियति छुट्यो त्यो खुनी बोला ओ पानी चाहिँ तरुमा आउँदै थियो हैन अहिले पानी तेजलम पगे आम्ला त हो गाम न ए ला ओके सुप्रिया हजुर पानीमा रोज्दाको मजा कस्तो हुन्छ हजुर पानीमा रोज्नु मजा कतिको हुन्छ एउटा एउटा हातमा छ एउटा त माछनी तिम्रै हातमा छ माया कहाँ बसेरको छ तिम्रै जस्तै मलाई नि भएको छ एउटा हातमा छिरो आउने कि साउने इन्द्र एउटा हातमा छ त्यो आउने कि म साउने इन्द्री हात माछ भने नातिनुहोस् तपाईँ रुनु पर्दैन है सरप्रियाजी अब अन्तिममा सम्झनुहोस् सम्झाउनुहोस् अन्तिममा सर्वप्रथम त हजुरहरू दुईजनालाई अनि मेरो त्यतातिरै अनि मेरोमा रहनुहुने दिदीहरूलाई र मेरो साथी दिनितालाई र मलाई सुप्रिया भनेर तिन काम कुनाको लागि सुप्रिया छ है कल गरिदिनु भयो सुप्रिया हुने थियो र कुरा गानी भयो उहाँसँग तपाईँ जस्ट फर इन्जोय सुनिरहनु भएको छ रेडियो अर्पण्रेड फोर पोइन्ट फाइभ मेगास इन्टरनेट अनलाइनमा रेडियो अर्पन डट कमबाट पनि सुन्नु भएको छ है टिङ्गल सपोर्ट गा मित्र राज हुनुहुँदैछ आवाजबाट हामी दुईजना छौँ भइरहेछ साथीहरूले गीत गाउनु भएको छ पानी परिरहेछ यो समयमा एकदमै हामी फिल गरिरहेको छ है राज तपाईँलाई घाइल हुनु भएको छ ओके okay, गी गी सुन सु। गीत सुन्नु भन्छ है राजा है अझै एउटा गीत सुन्छौ गीतपछि हामी फेरी आउँछौं सुले गर्न होला उत्कृष्ट राम्रो गीत बजिरहा छ सुन है त तिमीसँग रिसाएर अरुसँग बोलकिनम तिम्रो संसार होइन सखे बाझे आकाश्यु गौरव तिमी नै छ तिमी नै हो, हो मेरो जीवन साथी सखे बाझे आकाश्यौरमा तिमी नै शायद माया ये हुन शायद माया ये हुन कती कती माया, जो या इजो भन्दा वेल चलचित्र मेरो जीवन साथी भए चाहिँ यो सङ्ग तपाईँको लागि प्ले अफ गर्यो एकदमै रोमान्टिक सङ्ग रहेको थियो होइन कस्तो एकदमै मनपर्ने होइन So, <laughs> <laughs> okay, ए, so, सो वर्डिक से आधा फिदा त्यस्तो चाहिँ होइन तर मलाई एकदम मन पर्ने गीत हो सबैलाई मनर्न पारे के त्यिन त्यसकोरी मलाई मात्र नभन न हो कि मलाई त मन परेले नि मैले च्वाइस गरे हो हैन सुज गरे हो सो कल गर्न सक्नुहुनेछ 056563332563333 गोलाइन पुलाजराई त के गर्ने भोलिको लागि यो समय भने यस्तै छ भोलिको लागि चाहिँ है आजलाई चाहिँ एकदमै समय चाहिँ क्लियर हुँदैछ के हैन आज चाहिँ समय सकिदै छ एकदमै पछाडी पछाडी पछाडी गईराछ हैन अब हामी अगाडि जान सक्दिनु दु समय भन्दा कल गरिदिनु भयो नवीन सोहराचोकबाट राधाज्यामिराबाट सुप्रिया हुनुहुन्छ हामीलाई लम्सिङबाट र ऋषी हुनुहुन्छ टाँगीबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ कल गरिदिनु भएकोमा र प्रोग्राम कस्तो लाग्यो सुझाव सल्लाह अनि प्रतिक्रियाको लागि तपाईँले जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री सुनेर साथी तपाईँलाई पनि विशेष धन्यवाद छ अनि हिजोको आजको यो श्रृङ्खलाले बोकै मात्रामा निर्माण गर्नु भएको सोला काली स्लोली, का स्लोली बाटो को को राले, काली को बट स्लोली, स्लोली, स्लोली, स्लोली, हिम्मत किस्मत चाएना. कि चल पाउ बना था हूँ देछा है बट स्लोली, स्लोली, स्लोली, स्लोली